हेलो सुनको अर्को नवीन श्रृङ्खला तपाईँलाई भेट्न हामी आज पनि आइसकेका छौँ प्रविधि कक्षामा हुनुहुन्छ यति बेला रहेछ अनि तपाईँको साथमा तपाईँ छु म प्रतीक्षा कृष्ण लोकसंकारको यो श्रृङ्खला लिएर हामी हरेक दिन बिहान नौ बजेको नेपालवाणी समाचार लगत्तै करिब करिब दस बजे आउने गर्छौँ र नेपाली लोकगीत सङ्गीतको क्षेत्रमा चर्चामा रहेका विभिन्न खाले गीत सङ्गीतहरू तपाईँकोमा आज प्रस्तुत गर्छौँ र आज पनि निकै नै चर्चित लोकभाकाहरू तपाईको माझमा लिएर उपस्थित भइसकेका छौँ विशेष गरी आज मैले तपाईँको माझमा एकल गीतहरू लिएर आएको छु जुन गीत सङ्गीतलाई तपाईँले सुन्नुभएको छ मन पराउनु भएको छ र आजको लोकसङ्कारको व्यवसायमा पनि तिनै एकल गीत सङ्गीतहरू तपाईँको माझमा लिएर आएको छु तपाईँले यति बेला लोकसङ्कारको यो श्रृङ्खला रेडियो अर्पण एक सय साथमा इन्टरनेट अनलाइनको डब्लु लगन गरेर पनि विश्वको जुन सुकी कुनामा रहेर सुनिराख्नु भएको र लोक संकारको आजको यो श्रृङ्खलालाई सुरुवात गरौँ एउटा नेकेने नै ने सुमधुर आवाजबाट प्रेम सागर र पौडेलले बजारमा लिएर आउनु भएको गीत हो निकै नै चर्चामा पनि रहेको छ यो गीत विष्णु माझीको सुरमा आमाको सम्झना तपाईँको माझमा राख्छु लोक लोकसङ्कारको पहिलोको सेरी सुरु देखाएको थिएँ सपनीमा के बिरामी भयो बुढी हो गयो निकै नै मिठो मार्मिक फाका तपाईँहरूले सुनिसक्नु भएको छ लोकसङ्घारको यो श्रृङ्खला तपाईँ सुनिराख्नु भएको छ रेडियो अर्पण एक सय चार थुप्रो पाँच मेगाहरूसमा साथसाथै तपाईँले यति बेला हामीलाई इन्टरनेट अनलाइनको डब्लु डब्लु गरेर पनि विश्वको जुनसुकै कुनामा रहेर रा। सुनिराख्नु भएको छ विशेष गरी लोकसङ्कारको आजको यो श्रृङ्खलामा मैले एकल गीत सङ्गीतहरूलाई तपाईँको माझमा लिएर आएको छु र गरिराखेको छु नेपाली लोकगीत सङ्गीतको बजारमा त्यति बजेका छैनन् यी गीत सङ्गीत एकल गीत सङ्गीत त्यसो त तपाईँले दोहोरी गीतहरूलाई धेरै सुन्नुभएको छ धेरै मन पराउनु भएको छ एकलगीत सङ्गीतहरू पनि सुन्ने गर्नुहोस् गीत सङ्गीत वास्तवमै तपाईँ हाम्रो पिर व्यथालाई बोल्ने गर्छ र यति बेला लोकझङ्कारको यो श्रृङ्खलामा फेरि पनि अर्को एउटा देखि नै मर्म स्पर्शी भएका तपाईँको माझमा राख्छु मुना थापाले आवाज दिनुभएको छ यो गीतमा कहाँ गयो न्याउली चरी बनाइ सुन्ने पारेर तपाईँको माझमा राख्छु यो आवाज छाडिको समयमा पुनः तपाईँलाई स्वागत गर्न चाहन्छु लोक श्रारको यो श्रृङ्खला तपाईँ सुनिराख्नु भएको छ रेडियो अर्पण एक सय चार थुप्रो पाँच मेगाहरूसमा साथसाथै यति बेला तपाईँले हामीलाई इन्टरनेट अनलाइनको डब्लु डब्लु डब्लु गरेर पनि विश्वको जुन सुकेकोमा रहेर रा। सुनिराख्नु भएको छ विशेष गरी नेपाली लोकगीत सङ्गीतको बजारमा चर्चामा रहेका तपाईँले निकै नै मन पराउनुभएका तिनै चर्चित लोक भाकाहरू तपाईँको माझमा राख्ने गर्छौँ हामी लोकसङ्कार अन्तर्गत रहेर र लोकसङ्कारमा रहेर हामी कहिलेकाहीँ नेपाली लोकगीत सङ्गीतको क्षेत्रमा चर्चित हुनुभएका राष्ट्रिय अन्तराष्ट्रिय तथा स्थानीय कलाकारहरूसँग कुराकानी गर्ने गर्छौँ कर र कहिलेकाहीँ एक एकल गीत सङ्गीतहरू तपाईँको माझमा राख्छौँ त कहिले सबै खाले गीत सङ्गीतलाई तपाईँको माझमा प्रस्तुत गर्दै आइराखेका छौँ र गरि नै रहनेछौँ जबसम्म तपाईँले हामीलाई साथ दिनुहुनेछ यति बेला यो श्रृङ्खलामा फेरि पनि अर्को एउटा भाकाले निया अगाडि जोड्न चाहन्छु निकै नै मार्मिक छ भाका तपाईँले निकै नै मन पराउनु भएको भाका हो केही समय अगाडि चर्चामा पनि रहेको थिएँ यो भाका यति बेला राख्छु तपाई सम्पूर्णको लागि निता मगरको आवाजमा कर्मघर गर जुन ठाउँमा भए झल्को आउँछ माइती मैनी झोल्को आउने माइती गरेको निकै नै मिठो भागा तपाईँले सुनिसक्नु भएको छ लोकसङ्कारको यो श्रृङ्खला तपाईँ सुनाइराख्नु भएको छ र लोकसङ्कारको आजको व्यवसायमा मैले विशेष गरी तपाईँको माझमा एकल गीत सङ्गीतहरूलाई प्रस्तुत गरिराखेको छु र हामी तपाईँको माझमा यस्तै गीत सङ्गीतहरू राख्दा राख्दै आजको कार्यक्रमको भने लगभग अन्ध अन्धमा पनि आइपुग्न लागिसकेका छौँ अन्तमा तपाईँलाई एउटा मिठो आवाज त सुनाउँछु नै र तपाईँले लोभसङ्कारको श्रृङ्खला हरेक दिन बिहान दस नौ बजेको नेपाल भारी समाचार लगत्तै करिब करिब दस बजेसम्म सधैँ आउनुभएको छ र तपाईँहरूलाई थाहा नै छ लोकसङ्कारको यो श्रृङ्खलालाई हामी फरक फरक ढङ्गबाट तपाईँको माझमा प्रस्तुत गरिराखेका छौँ आज विशेष गरी मैले नेपाली लोकगीत सङ्गीतको बजारमा आएका तर अलिकति कमचर्चामा रहेका एकल गीत सङ्गीतहरूलाई तपाईँको माझमा प्रस्तुत गरिराखेको छु एकल गीत सङ्गीतहरू पनि सुन्ने गर्नुहोस् वास्तवमा गीत सङ्गीत सुन्यो भने कहीँ गीत सङ्गीतले पनि तपाईँ हामीलाई आफ्नै भावना बोलेको हो कि जस्तो लाग्न सक्छ त्यसैले पनि सबै खाले त सङ्गीतलाई माया गर्नुहोस् नेपाली गीत सङ्गीतलाई माया गर्नुहोस् त्यसमा पनि लोकगीत सङ्गीतलाई झनै माया गर्नुहोला यो आग्रह गर्छु र लोकसङ्कारको यो श्रृङ्खलामा फेरि पनि अर्को एउटा मिठो भाका तपाईँको माझमा राख्छु दुःख तिन एल्बममा समावेश रहेको गीत हो बिराही कार्कीको आवाजमा रहेको छ निकै नै शब्दहरू निकै नै मार्मुक छन् तपाईँ हाम्रो मन छुने खालका छन् शब्दहरू यति बेला यो गीत तपाईँको माझमा छाड्दै लोकसङ्कारको आजको यो श्रृङ्खलाबाट भने विदा हुनुपर्छ एक दिनजेलसम्म तपाईँले सुनेर साथ दिनुभयो तपाईँलाई धेरै धेरै धन्यवाद त्यस्तै गरी इन्टरनेट अनलाइनको डब्लु डब्लु डब्लु डट रेडियो रहेर तपाईँले साथ दिनुभयो तपाईँप्रति आभारी छु र विशेष विशेष गरी आभार प्रकट गर्छु मेरो आवाजलाई तपाईँको रेडियो सेटसम्म पुर्याउनको लागि हर तरले सहयोग गर्नुहुने प्राविधिक मित्र होस् त लोकृङ्कारको आजको यो श्रृङ्खलाबाट म प्रतीक्षा पनि छुटिन्छु लोकगीत सङ्गीतलाई सधैँ माया होला नमस्कार आ, को दर्पण सुनो हो लेडियो आर्पाण